वाम एकताका लागि पहल दुई हजार त्रिचालिस वाम पार्टीमध्ये नेकपा माले सशक्त रूपमा देखा पर्यो विशेष गरी पूर्वतिर अझ झापा मोरङमा यसको निकै प्रभाव देखिन्थ्यो नेकपा चौमाले सिराहा जनकपुरतिर आफ्नो प्रभाव बढाइरहेको थियो वामपन्थीहरूका बिचमा नजिक आउने र वाम एकता गरेर वाम मोर्चा बनाउने विचारतर्फ आकर्षण बढिरहेको थियो तिसको दशकदेखि नै वामहरूले कार्यगत एकता गरेर साना ठुला काम गर्न थालिसकेका थिए वाम एकताका लागि औपचारिक अनौपचारिक बैठक धेरै हुन्थे यस्ता कतिपय बैठकमा मैले पनि भाग लिएको छु यसै क्रममा एकपटक काठमाडौँमा डाक्टर राममान श्रेष्ठ जोपछि राष्ट्रिय सभाको सदस्य हुनुभयो उहाँको घरमा एउटा बैठक भएको थियो त्यहाँ विभिन्न वाम घटकका प्रतिनिधि थियौँ मालेका तर्फबाट अमृत कुमार बोहरा र युवराज कार्के आउनुभएको रहेछ पछि अमृत कुमार बोहराले तपाईँ र मेरो पहिलो भेट डाक्टर राममान श्रेष्ठको घरमा आयोजित कार्यक्रममा भएको हो भन्नुहुन्थ्यो म कसले राजनीतिमा भएकाले सबैले मलाई चिन्थे भूमिगत साथीहरू सबैलाई म चिनिरहथेँ त्यसबेला मेरो कार्यक्षेत्र विराटनगर भएको हुनाले मालेसँग निकै सहकार्य भइरहेको थियो राष्ट्रव्यापी रूपमा यस्तो केही गर्न सके त केही परिणाम निकाल्न सकिन्थ्यो कि भन्ने सोचबाट म यसतर्फ निकै अग्रसर भएको थिएँ दुई 2014-41 चालिस एकचालिस सालतिर वाम एकता अघि बढाउने कुरामा ज्यादै अग्रसर हुन मन लाग्यो यस कामका लागि म राधाकृष्ण मैनालीलाई भेट्न भैरव जेलसम्म पुगेँ म काठमाडौँमा निर्मल लामा र जयनगर दरभङ्गामा जयगोविन्द शाहलाई भेट्न दौडिन्थेँ यस्तो दौडधुपको काम कैयौँ पटक भयो यसमा मैले झण्डै दुई वर्ष लगाएँ मुरङ्गमा मदन भण्डारीलाई भेट्थेँ यसैबीचमा राधाकृष्ण मैनाली छुट्नु भयो अब उहाँसँग घन्टौँ कुरा गर्न थालियो त्यस्ताका बाबुराम भट्टराई र हिसिला यमीसँग पनि कुरा हुन्थ्यो म काठमाडौँको एउटा सामान्य लजमा बस्थेँ बाबुराम हिसिला हुनुहुन्थ्यो हामीबीच धेरै लामो कुरा हुन्थ्यो त्यस्ताका उहाँहरूले एउटा पत्रिका निकाल्ने गर्नुहुन्थ्यो मनमोहन दाजुलाई भेट्न राधाकृष्ण मैनाली धेरै पटक जानुभयो मालेका नेताहरूले मनमोहनसँग गोप्य रूपमा कुरा गरेका थिए मैले राधाकृष्ण मैनालीसँग कैयौँपटक कुरा गरेँ हामीबीच भएका कुरा उहाँले मालेका नेताहरूसँग पुर्याउनुहुन्थ्यो र फेरि हामीबीच कुरा हुन्थ्यो यस्तै सिलसिला चलिरहेको अवस्थामा दुई हजार असार साउन्तिर मैले राधाकृष्ण मैनालीसँग काठमाडौँमा आफू बसेको लजमा घन्टौँ कुरा, कुरा गरे। त्यसबेला उहाँले एउटा कुरा भन्नुभएको थियो अब त्यो कुरा धेरै सजिलो भयो नेकपा मालेको चौथो महाधिवेशनले बहुदलीय प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ मैले अब वाममोर्चा बनाउने बारे औपचारिक रूपमा कुरा अगाडि बढाउन सकिन्छ त भनेर सोद्धा उहाँले गरौँ भन्नुभयो हामीले औपचारिक रूपमा कुरा अगाडि बढाउने निर्णय गर्यौँ